सबैका तपाईलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन दिउँसो अरूबाट समाचार लगत्तै करिब करिब तिन बजीसम्म आउँछौँ र तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउँछौँ यदि सम्झिन मन लागेको छ आफन्तलाई आफ्नो घरदेखि परिवारदेखि साथीसँगदेखि अलिकति टाढा हुनुहुन्छ के भन्न मन लागेको छ भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस अरू कसैको लागि होइन तपाईँकै लागि हो र आज अर्पण समर्पणको श्रृङ्खलामा रहेर मैले तपाईँलाई केही समय अगाडि चर्चामा रहेका हिन्दी फिल्मका पुराना पुराना गीत सङ्गीतहरू प्रस्तुत गर्नेछु भर्खरै बजारमा आएका नयाँ फिल्मका गीतहरू तपाईँको माल्समा आज चाहिँ प्रस्तुत गर्ने छैन अलि पुरानो पुराना गीत सङ्गीतहरू तपाईँको माल्समा राख्नेछु र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू ट्युन गरेर त सुनिराख्नु भएको छ नै साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण लगन गरेर विश्वको जुनसुकी रहेर सुनिराख्नु भएको छ हामी यो नयाँ वर्षको नयाँ समयमा छौँ यो शुभ समयमा पनि छौँ र यो अवसरमा शुभकामना दिन मन लागेको छ भनेदेखि पनि आउनुहोला दुईवटा बाटो खुल्लै छ मैले भनिसकिहाल्छु सा कोही साथी आइसक्नुभयो अरे रिजनको सङ्केत मिलिहाल्छ मलाई म उहाँलाई स्वागत गर्छु नमस्कार हजुरबाट सीताजी है तपाईँलाई नयाँ वर्षको धेरै धेरै शुभकामना सीताजी निकै नै हल्लाइराखेको छ कस्ता शुभकामना दिनुहुन्छ आज हजुर शुभकामना दिनुहुन्छ हुन्छ सीताजी गरिक म आउनुभयो खुसी लाग्यो अहिले भने छुट हुन्छ है नमस्कार सीताजी हुनुहुन्थ्यो यति बेला लोथरदेखि आउनु भएको थियो र पनि समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ यो शुभ समयमा आफ्ना आफन्तहरूलाई शुभकामनाका केही शब्दहरू दिन भ्याउनु भएको छैन भने पनि आउनुहोला दुई घन्टा बाटो तपाईँको लागि खुल्ल लाग्छ कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ ए, जी? पौर देखे। पौर देखे। पौर देखे। कुन मा? 11 11 पाँच सयमा हुनुहुन्थ्यो टर्मिनल जे गरे पनि हुन्थ्यो फाइनलमा त राम्रै गर्नु पर्यो निकान छोटो मिठो सम्झना है नमस्कार मुस्कानजीहरू थियो यति बेला खोराक देखि आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा छौँ हामी तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप मेगा हर्जमा हरेक दिन दिउँसो दुई बजे पछाडि आउँछौँ करिब करिब तिन बजेसम्म रहन्छौँ र तपाईँकै सम्झना आफन्तसम्म पुर्याउँछौँ यति बेला कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नयाँ वर्षमा त केही नयाँ हुनुपर्ने ठिकै छ केही नयाँ होस् तपाईँले सोच्नु भएको तपाईँले आँट्नु भएको केही कुरा पुरा होस् है त हजुर हजुरको लागि अनि मेरो निजगढमा हुनुभएका बाबा मम्मीको लागि अनि मलाई रमेश तिमर सिन्हाले चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेरो साथी सेतोला जानु सानो खत्री लक्ष्मण कटुवाल दुरुवन ठिकै छ कार्यक्रम आउनुभयो खुसी लाग्यो तिन दिनसम्म सबैलाई सम्झिनु भयो फोन उठाउने दादालाई चाहिँ बिर्सिनु भयो है ल ठिकै छ रमाइलो मात्र गरेको सम्झिएर फोन गर्नु भएको छ नि है आउँदै गर्नु होला भने नमस्कार यति बेला रमेश आउनुभएको थियो चयनपुरबाट र अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा निकै नै मिठो आवाज तपाईँको माझमा राख्छौँ गोर्खा पल्टन गोर्खा पल्टन फिल्म निकै नै चर्चामा पनि रह्यो प्रशान्त तामाङको स्वर हो घमको माया जुनको माया अझ धेरै उनको माया उनको मा उनको माया अजे धीरे उनको माया समझी आए साथी संगी हो समझी आए साथी संगी इष्ट मित्र दाया बाया घम को माया उनको माया मधे धीरे उनको मया की की परी ओ की परी ओ देवी तिमी दियो सारा खुशी मेरे काक भरी सागर शरीर द सागर शरीर खी को हो रुनियामा मझे मा भाग्य मानी सपानी झल देखता कति खुशी होशी थम न सके खुशी थम न सके धमकी रुंचू होम को माया तुमको माया अंधेरे उनको माया पढ़ने पाठशाला पढ़ने पाठशाला भयो लेटी भेटे को बाला दिन का साथी जन्मदिने आमा में टोमा भो मेर जिंदगा शुरू सैको माया हर को माया अज धेरे अर्को माया ते माया को मोहन ले हो माया को मोहन ले लाहुरे घर फर्क्यो मायाको माया घमको माया जुनको माया अझै धेरै उनको माया निकै नै मिठो आवाज तपाईँले सुनिसक्नु भएको छ प्रशान्त तापाङले सोरिदिनु भएको हो गोर्खा पल्टन एल्बमबाट तपाईँको माझमा राखिसकेका छौँ र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ यसरी राख्नु भएको छ तपाईँलाई थाहा नै छ हामी अर्पण समर्पणको यो श्रृङ्खला लिएर हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म आउँछौँ त मात्र तपाईँको सम्झना आफन्तसम्म पुऱ्याउनको लागि त्यसैले तपाईँलाई पनि आफन्तहरूलाई सम्झिन मन लागेको छ कतै जाँदै हुनुहुन्छ कसैलाई केही भन्न मन लागेको छ कोही कतै जाँदैछ केही भन्न मन लागेको छ अथवा कुनै सन्देश छ जे नदिन आउने भएको छ तपाई तपाईँ आउनुहोला दुईवटा बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न आउन सक्नुहुन्छ अनि आफ्नो आफन्तलाई सम्झिन सक्नुहुनेछ यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्ते हजुर कहाँबाट को हुनुहुन्छ के भन्नुभयो अरे के छ मेरो पनि एकदम ठिक छ तपाईँको जस्तै छ मेरो नि अनि अरू नयाँ नलखबर उना केही छ भने सुनाउनुहोस् दिनभरि के गरेर बस्नु भइरहेछ यत्तिकै है ल ठिकै छ हामीलाई सम्झिराख्नु भएको छ यसरी नै सम्झिराख्नु होला माया नमार्नु होला है वर्षको प्रकृतिजीलाई खुसी लाग्यो आउँदै गर्नु होला राम्रोसँग बस्नलाई Okay. नमस्कार okay. प्रकृतिजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र तपाईँको सम्झना आफन्तसम्म त पुर्याउँछौँ साथमा हामी नेपाली फिल्मका केही समय अगाडि सुनिएका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चेत गीत तपाईँको माझमा राख्छौँ जुन गीतलाई तपाईँले पनि निकै नै मन पराउनु भएको थियो तपाईँले पनि धेरै सुन्नु भएको थियो र नेपाली फिल्मको क्षेत्रमा पनि निकै नै चर्चामा रहेको गीत पनि हो आ, गीत त हामी तपाईँको माझमा राख्छौँ र गीतभन्दा पनि अझ धेरै हामी तपाईँको सम्झनालाई तपाईँको आफन्तसम्म पुर्याउँछौँ एउटा माध्यम बनेर आएका छौँ यदि सम्झिन चाहनुहुन्छ भने आउनुहोला कोही साथी आइसक्नु भएको छ रिजनको त्यस्तै सङ्केत मिलाइहाल्छ म स्वागत गर्छु नमस्कार हजुर रे कामाटी हुनुहुन्छ ल ठिकै छ धेरै अब गर्मी समय बढिरहेछ रोगले पनि समातिहाल्न सक्छ है त्यसैले पनि ख्याल गर्नु आफ्नो पनि ख्याल्नु परिवारको पनि ख्याल गर्नु अनि हामीलाई पनि सम्झिँदै गर्नुहोला अनि लक्ष्मीजी आजको कसलाई शुभकामना सर्वप्रथम तीमान हुनुहुन्छु शुभकामना दिन चाहन्छु मेरो सानो नानु हजुर सिता दिदी घरमा मम्मी बुबा मलाई किने नकिने सबैजनालाई हुन्छ लक्ष्मी जे गरेको म आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनु होला है हजुरलाई धेरै धेरै धन्यवाद अहिले भने बिदा हुन्छ है नमस्कार यति बेला लक्ष्मीजी आउनु भएको लो थियो लोथरदेखि र अर्पण समर्पणको यो श्रृङ्खलामा अब भने ढिला नगरिकन एउटा सुमधुर आवाजलाई तपाईँको माझमा राख्छु एकै नै चर्चित आवाज मा हो समयले चोट दियोस् no mm -hmm. न देखे भवी ले न देखे, ले न देखे समय ले रगत को मैं मन को नाता धेरे जाती पाउने सारे गो मन मिलने मन को साथी चाह न भेटिश नुटिंग साहेरा न नभेटिन्छ कोही न चाहँदै छुटिन्छ त आफ्नो मन छे आफ्नै हुन्छ आफ्नो मन छे आफ्नै हुन्छ अब वर्ष दुई सत्तरी को हार्दिक मंगलमय शुभकामना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 हिमालयन आवासीय मावि बोकुलहर उच्च सफलताको लामो इतिहास बोकेको यस हिमालयन आवासीय माविमा नर्सरीदेखि कक्षा नौसम्म मिति दुई हजार उन चैत उन्तिस केही सीमित सिटमा भर्ना खुलेको सहर जानकारी गराउँछौँ सम्पर्क पाँच प्राचार्य एवं समस्त विद्यालय परिवार श्री दुर्गा भगवती मन्दिर निर्माण तथा संरक्षण समिति पदमपुर दुई जितपुर चितवनको सूचना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 राइडर आवासीय उच्च माध्यमिक विद्यालय प्राचार्य एवं स्काई राइडर परिवार साथै कक्षा नर्सरीदेखि आठसम्म जानकारी गराउँदछौ फारम वितरण धमाधम भइरहेको छ यही बैशाख चार गते प्रवेश परीक्षा सुरु हुने कुरा जानकारी गराउँदछौ फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय चौध र शून्य छप्पन्न पाँच एकसठी hey style ma kam kam paisa karne ab khubai nahi sabai chang gai kya style ye sms aane whatsapp pe aane pachhi paisa chutti sabai kar le open cash pump style सब्पी से सात हजार देखि लाखों मौका लागू होने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 योग्य दक्ष तथा अनुभवी तालिम प्राप्त शिक्षक सिच्चक, शिक्षिक द्वारा शांत वातावरण में बाल बालि मनोवैज्ञानिक तरीका अध्यापन कराइने स्वच्छ पिने पानी शौचालय चमैना गृह एवं पर्याप्त खेल मैदान को व्यवस्था विद्या जान राता को सुविधा पुस्तकालय विज्ञान प्रयोगशाला कंप्युटर लैब उचित व्यवस्था संपर्क मनलाइट इंग्लिश बोर्डिंग स्कूल जुटपानी एक भटेनी मोबाइल नंबर अंठानब्बे पांच पचास बैसठी सात सौ चौरासी अंठानब्बे चार पचास चौसठी हार्दिक निमन्त्रणा श्री कालिका मन्दिर सेवा समिति रत्ननगर आठ दूरसञ्चार टोलको आयोजनामा यही चैत उन्तिस गतिदेखि दुई हजार सत्तरी वैशाख सात गतिसम्म हुने श्रीमद् देवी भागवत नवभाज्ञान महायज्ञको दिव्य कार्यक्रममा युवा पण्डित निर्मल पौडेलज्यूका मुखार बिन्दबाट सङ्गीतमय समधुर कथा प्रवचन हुने भएकाले सम्पूर्ण धार्मिक जनहरूमा तन मन र धनले सहयोग गरी दिव्य कथामृत पान गरी पुण्यलाभ लिनुहुन हार्दिक निमन्त्रणा गरिन्छ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 खुले सहस्र जानकारी गराइन्छ प्राचार्य लोकनाथ ढकाल मोबाइल अन्ठानब्बे चार एकाउन्न बयालिस सात सय एकतिस सन्तानब्बे चार तेह्र शून्य पन्ध्र बिस बिजगोषुकमा डाक्टर नर्स एवं प्राध्यापक द्वारा 12 वर्ष देखी प्रत्यक्ष संचालित अपने अस्पताल कॉलेज प्राध्यापक द्वारा पढ़ाई मोडल टेस्ट जेहेदार गरीब एवं छूट निःशुल्क पाठ्य सामग्री एवं निःशुल्क स्वास्थ्य चेकअप शुरू में आने पचास जना विद्या कोरियन भाषा एवं अंग्रेजी भाषा का कक्षा संचालित संख्या कार्यालय भरतपुर दस चौबीस कोटी फोन शून्य छप्पन्न पांच इकतीस आठ सौ शाखा कार्यालय टाणी चोक मेरी स्टोब संग शून्य छप्पन पांच बैसठी एक सौ तिरसठी मोबाइल अंठानब्बे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 यो छोटो व्यावसायिक विश्राम पछाडिको समयमा फेरि पनि तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट रहेर सुनिराख्नु भएको छ तपाईँकै सम्झना आफन्तसम्म पुर्याउनका लागि हामी आउने गर्छौँ हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै तपाईँलाई थाहा नै छ तपाईँले रेगुलर कार्यक्रम सुनिराख्नु भएको छ भने पक्कै पनि अर्पण समर्पणको यो श्रृङ्खला यति बेला आउँछ आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ भने आउनुहोला तपाईँलाई मैले फोन नम्बर पनि भनिराखेको छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर नमस्कार काँबाट को बोल्दै हुनुहुन्छ लिला थापा कहाँबाट लिलाजी लबल, परासी के जी? बसी बसी को ल ठिकै छ सुन्नुहोला माया गर्नुहोला आजको कसलाई सम्झिनुहुन्छ लागि बाबाको लागिको लागि साथीहरू सबैको लागि हुन्छ कार्यक्रम आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ है नमस्कार लिलाजी हुनुहुन्थ्यो तिमीलाई नवलपरासी देखिआउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हार्जीमा तपाईँकै सम्झना आफन्तसम्म पुराइराखेका छौँ र यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ शा। कोही साथी आइसक्नु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कहाँबाट हुनुहुन्छ अनि नेपाल के मा, मा? 11 लक्ष अनि आज अर्पण समर्पणमा आउनु भएको छ कस सम्झिनुहुन्छ मेरो घर परिवारलाई मेरो सार्थी तुलसी सङ्गीतको लागि अनि मलाई लक्ष्मी भने चिन्ने नचिनी सम्पूर्णको लागि र विशेष गरी चाहिँ मेरो माइतीको लागि हुन्छ कार्यक्रम आउनुको खुसी लाग्यो अहिले भने छुटिन्छ है लक्ष्मीजी भनथ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलाको हामी लगभग अन्त अन्तमा पनि आइपुग्नु लागिसकेका छौँ तपाईँलाई आउन मन लागेको लागे छ भने आउनुहोस् दुईवटाबाट पनि तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ विशेष गरी तपाईँकै आफन्तसम्म तपाईँकै सम्झना लिएर पुग्न सक्छौँ कि भन्ने उद्देश्यले पनि कार्यक्रम अर्पण समर्पण लिएर हामी हरेक दिन आउँछौँ यदि आज तपाईँ आउन भ्याउनु भएको अथवा तपाईँलाई चाहिँ आफन्तलाई सम्झिन मन लागेको छ फोन लागेन भने हामी हरेक दिन आउँछौँ हरेक दिन दुई बजे पछाडि आउँछौँ करिब करिब तिन बजीसम्म तपाईँ सँगै रहन्छौँ र तपाईँको सम्झना आफन्तसम्म पुर्याउँछौँ आउनुहोला यो जानकारी गराउँछु र अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट भने छुटिनुपर्छ अन्तमा छौँ यति दिनसम्म तपाईँले हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँले साथ दिनुभयो तपाईँप्रति आभारी छु र विशेष आभार प्रकट गर्छु आज फोन सम्पर्कमा आउनुहुने प्रति र मेरो आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र रिजनप्रति प्रति त अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रत्यक्ष पनि छुटिन्छु नमस्कार